छत्तिसजना घाइते र पचहत्तरजना बेपत्ता भएका छन् विस्थापित भएका पैँतिस भन्दा धेरैको उद्धार गरी खाने बस्ने व्यवस्था मिलाइएको पनि मन्त्रालयले दावी गरेको छ मन्त्रालयका अनुसार तिन दिनदेखि बाढी पहिरोबाट मध्य र सुदूरपश्चिमका जाजरकोट रुकुम सल्यान बाँके बर्दिया सुर्खेत कैलाली बाजुरा डडेलधुरा लगायत जिल्लाका बढी प्रभावित भएका प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत वितरणको कामलाई तीव्रता बनाइएको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले बताउनु भएको छ अवरुद्ध सडक खुलाउने प्र प्रयास पनि भइरहेको मन्त्रालयले जनाएको छ यसैबीच बर्दियामा बाढीमा परेर ज्यान जानेको सङ्ख्या नौ छ आज बिहान बर्दियाको बनियाभारमा थप चारवटा सप फेला परेको छ शुक्रबार चेपागमा एक र बनियाभारमै चार सप फेला परेको थियो सपको पहिचान हुन नसकेको जिल्ला प्रहरले बर्दियाले जनाएको छ बर्दियामा सोह्रजना बेपत्ता भएका छन् अहिले पनि सयौं घर परिवार अग्ला ठाउँ र पक्की छतमा बस्न बाध्य भएका छन् जिल्ला प्रशासन कार्यालयले राहत र उद्धार भइरहेको बताए पनि बानियाभार मगरगाडी र धवारपुरमा रातभर सुरक्षित ठाउँको खोजीमा भोक बस्नु परेको स्थानीयले बताएका छन् स्थानीयले भने पचासभन्दा धेरैको ज्यान गएको र एक सय भन्दा धेरै अझै सम्पर्क बाहिर रहेको बताएका छन् खोला र कुलाहरूमा पानीको सतह घटे पनि बबई नदीमा पानीको सतह नघटेको स्थानीयले बताएका छन् तिन दिनदेखि लगातार परेको झरी आज थामिएको छ बाढी आउने गरी लगातार झरी पर्ने सम्भावना तत्काललाई नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका मौसमविद शिव नेपालका अनुसार दिउँसो पख पश्चिम र बेलुकी पख पूर्वका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ तर गएको तिन दिनमा जस्तो लगातार झरी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनु भएको छ मनसुनको सिजन बाँकी नै रहेकाले बेला केही ठाउँमा पानी पर्ने उहाँको भनाइ छ झरी थामिएपछि नदी र खोलामा पानीको सतह घट्न थालेका छन् अहिले कुनै पनि नदीमा पानीको सतह खतराको सङ्केतभन्दा माथि नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ नेकपा एमाले पार्टीको विधानमा देखिएको विवाद पदाधिकारी बैठकबाटै टुङ्गो लगाउने भएको छ केन्द्रीय कमिटी बैठकमा विवाद भएपछि बिहान पदाधिकारी बैठक बसेर विधानका विषयमा सहमति खोज्ने एमाले जनाएको छ एमालेमा पोलेट ब्युरो सदस्य हुनका लागि एक कार्यकालपूर्ण केन्द्रीय सदस्य भएको हुनुपर्ने वा हुन नहुने भन्नेमा विवाद देखिएको छ एमाले सचिव योगेश भट्टराईले बिहान एघार बजे अब केही बेरपछि नै पदाधिकारी बैठक बसेर केन्द्रीय कमिटिमा देखिएको विवाद समाधान गर्ने बताउनु भएको छ बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षले मापदण्ड आवश्यक नभएको बताएको छ भने माधव कुमार नेपाल पक्षले महाधिवेशनबाट पारित भएको कुरा लागू गर्नुपर्ने अडान राखेको छ एकीकृत नेकपा माओवादी नेतृत्वको गठन भएको पहिचानसहितको सङ्घीयता पक्षधार दलहरूको बैठक आज बस्दैछ दिउँसो बस्ने बैठकमा संविधानसभाभित्र संविधानका मुद्दामा गर्न सक्ने सहकार्यका विषयमा छलफल हुनेछ मोर्चाको गठन भएपछि पहिलो पटक बस्न लागेको बैठकमा मोर्चाको नेतृत्व मोर्चाले संविधानसभाभित्र र बाहिर गर्ने कार्यक्रम र गतिविधिका विषयमा छलफल हुनेछ संर बनिएका एकीकृत माओवादी र मधेसवादी दलहरूले संविधानसभामा कङ्ग्रेस एमाले दबाब दिनभित्रै मोर्चा गठन गरेका थिए बैठक दिउँसो ए माओवादी अध्यक्ष पुष्पकमल दाल प्रचण्डको निवास लाजेमपाटमा बस्नेछ प्रेस चौतारी चितवनको छैठौं जिल्ला अधिवेशन आज हुँदैछ अधिवेशनले तीन वर्षीय कार्यकालका लागि नयाँ कार्य समिति चयन गर्नेछ अधिवेशन भरपुर स्थित निर्माण व्यवसायी सङ्घको सभाकक्षमा अध्यक्ष राजेन्द्र अर्यालले उद्घाटन गर्नुभएको छ अध्यक्ष पदका लागि शिशेर सिमखना तीर्थ नेपाल र मोहन बस्याल प्रतिस्पर्धामा छन् त्यस्तै उपाध्यक्षका लागि सुभाष पण्डित टिका दत्त तिमल सेनाले दावी गरेका छन् यसै सचिवमा गोविन्द घिमिरे र दिपेन्द्र अधिकारीको अध्यक्षमा आनन्द पोखरियाल राजु भट्ट सङ्गीता आचार्य कृष्ण आचार्य यस्तै त्यस्तै सहसचिवमा उमा कार्की मधुसूदन दवाडी इन्दिरा दाहाल र रा रामु आचार्य त्यस्तै उमेश काफले रहेका छन् यस्तै सदस्यहरूमा रूपा बस्नेत मुकुन्द भूषाल कृष्ण प्रसाद खनाल सचिन भट्टराई र रा अमिर रामदाम लगायतले आकाङ्क्षा देखाएका छन् पृष्तरीसित उनमा नयाँ पुराना गरी एक सदस्य छन् कार्यसमिति चयनलाई सर्वसम्मत बनाउन र अधिवेशनलाई सहजीकरण गर्न चौतारी जिल्ला समितिले नारायणी अञ्चल अध्यक्ष तिलकराम रिमालको समय जगतमा सात सदस्यीय समिति पनि गठन गरेको छ नेतृत्व सर्वसम्मत चयन हुन नसकेमा मतदान गरी नेतृत्व चयन गरिने चौतारीले जनाएको छ उत्तरी इराकको सिन्जार क्षेत्रमा इस्लामिक लडाकु समूह आइएसले याजिदी धार्मिक समुदायका अस्सीजनाको हत्या गरेको छ लडाकुले सिन्जार नगरबाट पैँतालिस किलोमिटर टाढा पर्ने कोचो गाउँमा प्रवेश को गरी याजिदी समुदायका पुरुषको हत्या गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् उनीहरूले महिला र बालबालिकालाई अपहरण गरेका छन् आइ लडाकु पाँच दिनसम्म गाउँमा पछि त्यहाँका बासिन्दालाई धर्म परिवर्तन गरी इस्लाम धर्म अपनाउन सहमत गराउने प्रयास गरेको तर याजिदी समुदायका पुरुषले नमानेपछि हत्या गरेको याजिदी सांसद माहामा खालिलले बताएको बिबिसीले जनाएको छ उनीहरूले महिला र बालबालिकालाई गाडीमा राखेर आफूसँगै लगेका छन् यसैबीच रूपसङ्घ सुरक्षा परिषदले लडाकुसम्म आइएसमाथि प्रतिबन्धको घोषणा गरेको छ आइएस र सिरिया केन्द्रित नुसरा फ्रन्टसँग सम्बन्धित छजनामाथि अन्तर्राष्ट्रिय भ्रमणमा प्रतिबन्ध सम् सम्पत्ति रोका र हतियार खरिद बिक्रीमा पनि प्रतिबन्ध लगाउने निर्णय सुरक्षा परिषदले गरेको छ र इङ्ग्लिस प्रिमियर लिगको नयाँ सिजन आज सुरु हुँदैछ लिगको सिजन दुई हजार चौध पहिलो साँझ पहिलो खेल आज साँझ साढे पाँच बजे ओल्ड ट्राफुडमा म्यान्चेस्टर युनाइटेड र स्वान्सी सिटीबीच हुनेछ यो सिजनमा नयाँ प्रशिक्षक भित्रिआएको म्यानु स्वान्सी माथिको जितसँगै लिगको सुखद सुरुवात गर्ने दाउमा हुनेछ डच प्रशिक्षक लुइस भान गाललाई क्लबमा भित्रियाएपछि म्यानुले खेलेका सबै खेलमा जित हात पारेको छ यस्तै आज नै नवप्रवेशी लिस्टेडले एडभर्नको सामना हा� गर्नेछ भने क्यूपीआर ने हलसग स्टोक सिटी लेन भेल्ला वेस्ट ब्रोम के संदरलैंड तथा वेस्ट हैम के टूटन हैम संग प्रतिस्पर्धा करने शिखर हार्डवेयर रत्नगर एक बकुलरहर पुरानों कर्मचार्य पेट्रोल पंपसंगे फोन नंबर शून्य छप्पन पांच त्रिष्ठी दुई सौ नब्बे रंग रोग सैनेटरी टॉयलेट बाथरूम का फिटिंग सामन दक्ष प्लम्बर पेट्रल को एशियन पेट्स को आधिकारिक बिक्रेता जानकारी कराइ मल्टी लर्निंग र टेस्ट नदी ज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई मल्टीलर्निंगी खैर चार पर्सा नारायणी डेवलपमेंट बैंक मोबाइल अंठानब्बे चार बावन छया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 तिजा ल्याउने